नमस्कार तथा शुभ प्रभात बिहानी ऊर्जा संगी बिहानी प्रहर के कार्यक्रम शुभ बिहानी संपूर्ण स्वागत कक्ष मित्र रोइन अज कार्यक्रम प्रस्ताव मकाल सुनी रहने प्रत्यक्ष रूप में अर्पण सबका सदै का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 आज रेडियो अर्पण एक सय चार पाँच मेगाहरजबाट के कस्ता कार्यक्रम प्रसारण हुन्छन् त सोको जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको चौथ्यान्थि अन्तिम चरणमा रहेर हामी तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू प्रस्तुत गर्नेछन् त मित्र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु आजको पञ्चाङ्गबाट आजमिथि विक्रमसम दुई हजार सत्तरी साल बैशाख महीना एक भैया आईतवार तदनुसार दुई हजार तेरह अप्रैल चौदह तारीख शुक्ल पक्षे चौथी तिथि साझ सात बजे उपरांत पंचमी तिथि रोहिणी नक्षत्र भोलि बिहान पांच तेरह बजे उपरा मृशिरा नक्षत्र सौभाग्य योग भोली तीन सत्रह बजे उपरा शोभन योग आनंदादि योग धाता युग चंद्रमा वृष राशि में उद्योग बेला बिहान सात तेरह बजेसम योग कार्यक्रम को पेल चरण आज को पंचांग प्रस्तुत कर अब फिर प्रवेश करना चाहिए कार्यक्रम को दोसरो चरण ती ग्रह गोचर समेटवटा राशिफलतर्फ राशि सुरुमा मेष राशि मेषराशि हुनेहरूका लागि सांस्कृतिक कार्यक्रममा सहभागी भइने योग रहेको छ रुचिअनुसारको काम पाउने सम्भावना रहेको छ धर्मको माध्यमबाट सुख प्राप्त हुने खालको दिन रहेको छ अरुको मन सजिलै जित्न सकिएला भने भोकविलासिताको सामना गर्नुपर्नेछ राशि तपाईँले कहाँ गरे अनुसारको परिश्रमको फल पाउनुहुनेछ स्वास्थ्यमा ख्याल पुऱ्याउनु पर्नेछ सा केही सामाजिक कार्यमा तपाईँको मान सम्मान हुनेछ कर्कट राशि सेवा तथा सहयोगमा समय खर्च देखिएको छ धार्मिक कार्यमा तपाईँको मन आकर्षित हुनेछ भने तपाईँको आजको दिन ठिकै रहेको छ संसारको क्षेत्रमा उल्लेखनीय कामहरू सम्भावना बढी छ साधना गर्दा मनमा आनन्द प्राप्त होला भने कतैको यात्राको योग रहेको छ सभा तथा समारोहमा उपस्थित हुनुपर्ने खालको समय रहेको कु देखिएको छ कति व्यवसायमा प्रगति हुने देखिन्छ भने कतैको यात्रामा तपाईँलाई सफलता मिल्नेछ जागिरमा पदोन्नतिको समय आएको छ यात्रा हुन सक्ने सम्भावना रहेको छ भने तपाईँको मन सजिलै अरूको मन जित्न सक्नुहुनेछ नोकरीतर्फ पद प्रतिष्ठा प्राप्त हुने, हुने खालको दिन आएको छ कामको जिम्मेवारी थपिँदै जानेछ सा भने सांस्कृतिक कार्यक्रममा सहभागी भइएला धर्म को मध्यम सुख प्राप्त करना सकने समय आनुराशि को, धनु को समय मध्यम खाल मकर राशि धार्मिक कार्य में तुम बढ़े जाने आकर्षित होने स्वास्थ्य में ख्याल पैया री जार में प्रगति करना सकने देखिए संयमित रहेर कर्तव्य निर्वाह गर्नुहोला स्वास्थ्यमा समस्या देखिने सम्भावना बढी छ कसैको विवादको सामना गर्नुपर्नेछ र अन्त्यमा मीन राशि रा मीन राशि हुनेहरूका लागि मन आनन्दले रमाउनेछ सा मन शान्त तथा धैर्य राख्नुहोला यो त यो तपाईँकै ग्रह गोचर समेटि एका बाह्रवटा राशिफल कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र अब भने प्रवेश गर्न चाहन्छौँ कार्यक्रमको तेस्रो चरण आज रोडी अर्पण एक सय चार तब्लो पाँच मेघार्जबाट के कस्ता कार्यक्रम प्रसारण हुन्छ त जानकारी कार्यक्रमको रूपरेखातर्फ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ आठ बजीदेखि आठ पाँचसम्म तपाईँ प्राविधिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजेसम्म नेपाली पुराना फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ नौ बजीदेखि नौ पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लकझङ्काहरू सुन्न सक्नुहुनेछ दस बजीदेखि दस पन्ध्रसम्म अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म कार्यक्रम मेरो रचना सुन्न सक्नुहुनेछ एघार बजीदेखि एघार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजीसम्म प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ मध्याह बाह्र बजीदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न ने सक्नुहुनेछ भने बाह्र पन्ध्रदेखि दिउँसो एक बजीसम्म नन स्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजीदेखि एक दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने एक दसदेखि दुई बजीसम्म तपाईँ अफलाइन चोइस सुन्न सक्नुहुनेछ दुई बजीदेखि दुई दससम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजीसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ तिन बजीदेखि तिन पन्ध्रसम्म नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने तिन पन्ध्रदेखि चार बजीसम्म बलिउड काउन्टान्स सुन्न सक्नुहुनेछ चार बजीदेखि चार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजीसम्म टप अफ द पप सुन्न सक्नुहुनेछ पाँच बजीदेखि पाँच पचिसम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि साँझ छ बजीसम्म सारङ्गिकको भलाको सारी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म तपाईँ नेपाल बाणी समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेदेखि साततिससम्म तपाईँ कार्यक्रम अर्पण सुभ साँझ सुन्न सक्नुहुनेछ भने साततिसदेखि राति आठ बजीसम्म साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ तिससम्म तपाईँ नेपालवाणी समाचार सुन्न सक्नुहुनेछ भने आठ पैँचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ नौ पन्ध्रदेखि राति दस बजेसम्म साझा सवाल सुन्न सक्नुहुनेछ भने दस बजेदेखि दस पन्ध्रसम्म तपाईँ नेपाल एफएम समाचार सुन्न सक्नुहुनेछ दस पन्ध्रदेखि एघार बजेसम्म तपाईँ खोलदोली डट सुन्न सक्नुहुनेछ र त्यस हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान चार बजेदेखि पाँच बजे सम्मको बिचमा भागवत्र प्रमोसनमाला लिएर फेरि उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँ प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तिससम्म साझा खबर सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि सात बजीसम्म बाढी बहस सुन्न सक्नुहुनेछ सात बजीदेखि सात पन्ध्रसम्म तपाईँ अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानीमा सात पन्ध्रदेखि हुने नै छ यत्र यो कार्यक्रमको रूपरेखा र जानकारी गराउन चाहन्छु जति पनि समाचारमूलक प्रस्तुतिहरू रेडियो अर्फ नै एक सय चार तब्लो पाँच मिनटद्वारा प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल स्टार ब्याङ्क्युटले गरिरहेको छ जानकारी पनि रहन्छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छु कार्यक्रमको अन्तिम यानि कि चौथो चरण तपाईँका जन्मदिनका शुभकामनार्पी शब्दहरूतर्फ फुलको डालीमा बसेर तिमी हाँस यो माया तिमीलाई तिमी लाख वर्ष बाँच यो खुसी यो रमाइलो यो यो कार्यक्रमको चौथो यानि कि अन्तिम चरण जन्मदिनको शुभकामना रूपी शब्दहरू लिएर उपस्थित भइसकेका छौँ र आजको श्रृङ्खलामा हामीलाई जन्मदिनका शुभकामना रूपी शब्द प्राप्त भएको छु आज मेति दुई हजार उना साल दुई हजार साल उनासत्तरी साल आजबाट बिस्तारै र नयाँ साल पनि सुरु भइरहेको छ उनासत्तरी साल हिजोबाट विदाई भइसकेको छ हामी माझबाट र आजबाट दुई साल सुरु भइरहेको छ र नव वर्षको आगमन आजको मेतिमा हाम्रो प्यारो छोरी रक्षा कक्षेलको आज परेको जन्मदिनको शुभ अवसरमा उसले चालेका प्रत्येक पाइला पाइलामा सफलता मिल्दै जाओस् उसका प्रत्येक चाहनाहरू गएको वर्षमा अपुरा रहेका सबै चाहना इच्छाहरू यो वर्षमा पुरा हुन् र सफलता मिल्दै जाओस् प्रत्येककै यात्रामा भनेर शुभकामना दिन चाहन्छौँ र सुस्वास्थ्य र दीर्घायुको पनि कामना गर्न चाहन्छौँ भनेर शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा ऋषि कटेल मम्मी कमला कटेल हजुरबुबा हजुरआमा अङ्कल आन्टी त्यसै गरी दिदी हुनुहुन्छ रश्मी कटेल भाइ रोनिस कटेल मामा घरको तर्फबाट हजुरआमा भक्तराम खनाल हजुरआमा रमा देवी खनाल मामा श्रीराम खनाल ध्रुवराज खनाल र माइचो हुनुहुन्छ रन्जिता खनाल त्यसै गरी आन्टीहरूमा हुनुहुन्छ विमला खनाल शर्मिला खनाल लगायत सम्पूर्ण कटेल र खनाल परिवारको तर्फबाट जन्मदिनको लाखौँ लाख शुभकामना रहन्छ भनेर हामीलाई जन्मदिनका शुभकामना रूपी शब्द ठिफाउनु भएको हो आफ्नो प्यारो छोरी रक्षा कटेलको लागि आज जन्मदिन परेको छ सु। कार्यक्रम शुभ बिहानीको यो तर्फबाट हाम्रोतर्फबाट पनि भएका प्रत्येक चाहनाहरू र तपाईँको एउटा आँखा खोल्दा प्रत्येक बिहानीको घामको किरणले स्वागत गरोस् होइन प्रत्येक पाइला पाइला सार्दा हरेक मुडमा तपाईँको उमङ्ग र उत्साह बढ्दै जाओस् यो शुभकामना रहन्छ र यही शुभकामना अब भने हामी कार्यक्रमबाट छुट्या रुचानु भन्ने बेला भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद अनि धन्यवाद यतिका जलसम्म प्रविधि कक्षीबाट स्वानी मित्र रोजनलाई पनि र कार्यक्रम शुभ बिहानीको व्यवसायबाट कार्यक्रम प्रस्तुत मसुर्याधकाल पनि विदा हुन चाहन्छु हवस् नमस्कार शुभ दिन शुभ समय मेले संसार झिके मैं मया को कि नाराला तिम संग भेट मेरे जीवन में तिमी